जवाबकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्राली रत्नगर मेन रोड काँडी चितवन अहिले साँझको पाँच बज्यो अहिले साँझको पाँच बज्यो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 सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन कान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 अब हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले द्व तिहाई बहुमत ल्याउने माओवादी अध्यक्ष प्रचण्डको दावी देशमा अझै राज संस्थाको आवश्यकता रहेको राप्रपा नेपालका अध्यक्ष थापाको जिकिर बाली बिमार पशु बिमाको काम तत्काल थाल बिमा समितिलाई अर्थमन्त्री कोइरलाको निर्देशन माथिल्लो त्रिशुले त्रिएको बढाउने निर्णय फिर्ता एसएलसी नतिजामा विद्यार्थी असफल नभए शिक्षा विभाग असफल भएको शिक्षा विभागका महानिर्देशक अवस्थीको टिप्पणी सिकाइ प्रभावकारी नहुँदा नतिजा खस्किएको भनाई अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा सोह्रजनाको मृत्यु खर्च कटौतीको लागि भन्दै ग्रिस सरकारद्वारा सरकारी प्रसारण संस्था बन्द र नेपाली फुटबल खेलाडी रोहित अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा नमस्कार रेडियो इन्टरनेट लाइनमा हाल प्रचण्डले अब हुने संविधान सभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ ए माओवादीले मधेसी जनजाति पिछडा वर्ग दलित एवं महिलाको माग सम्बोधन गर्ने संविधान बनाउने भन्दे उहाँले जनताले आफ्नो पार्टीलाई द्वी तिहाई बहुमतले विजयी गराउने दावी गर्नुभयो आज विराटनगर विमानस्थलमा संसारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले निर्वाचनमा सङ्घीयताका पक्षधरबीच आफ्नो पार्टीको सहकार्य हुने समेत जानकारी दिनुभयो उहाँले मङ्सिरको पहिलो हप्तामा निर्वाचन जसरी भए पनि हुने बताउनुभयो मुख्य राजनैतिक दल आम जनता र सरकार निर्वाचनका लागि गम्भीर भएकाले सरकारले केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनु कुनै एक पार्टीले नजाँदैमा निर्वाचन नरोकिने भन्दै प्रचण्डले आगामी संविधान निर्वाचनमा वैद्यसम्मले भाग लिने विश्वास व्यक्त गर्नुभयो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति डाक्टर रामवरण यादवलाई राष्ट्रवादी ठानो गलत भएको बताउनु भएको छ साम्राज्यवाद र लोकतन्त्रको विषयमा काठमाण्डुमा भएको एसियाली गोष्ठीको बन्द सत्रमा केसीले रामभरण यादवलाई चिन्न नसकेको बताउनुभयो आफैले भो भोट हालेर राष्ट्रपतिमा जिताएको रामरण यादवले पछिल्लो पटक राष्ट्रहित विपरीत काम गर्दै भारतसँग झोकेको केसीले टिप्पणी गर्नुभयो रामराजा प्रसाद सिंहलाई भारतीय उम्मेद्वार भनेर यादवको पक्ष लिएको राष्ट्रिय जनमोर्चाका दक्षले केसीले यादव के पनि भारतकीय उम्मेद्वार भएको पुष्टि भएको बताउनुभयो राष्ट्रपति चुनावमा भारतले दुईवटा उम्मेद्वार उठाएको रहेछ माओवादीबाट रामराजा र रा कंग्रेस एमाले हाम्रा लागि राम पहिले राष्ट्रवादी देखेका यादवपछि झुक्दै दे गएको केसीले टिप्पणी गर्नुभयो उच्च पदस्थ व्यक्तिलाई सुविधा दिने बाबुराम सरकारको निर्णय र पछिल्लोपटक खिलोराज रेग्मी सरकार बन्ने चरणमा राष्ट्रपति विदेशसँग झुकेको केसीले बताउनुभयो संताको नाममा भारतको चाहना नेपाल टुक्राउनु रहेको नेपालमा अहिले एक मध्य प्रदेशको नारा तेसे अनुसार उठेको केसीले दावी गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा अझै राज आवश्यकता रहेको दावी गर्नुभएको छ तापले जुगमा आज बिहान पत्रकारसित कुराकानीमा थापाले आफ्नो पार्टी राप्रपा नेपाल स्थापना कालदेखि नै संवैधानिक का राजसंस्था र बहुदलीय प्रजातन्त्रको पक्षमा रहेको भन्दै अहिलेसम्म पनि आफ्नो सिद्धान्तमा बेचलन नआएको बताउनुभयो उहाँले अरू पार्टीलाई पनि आफ्नो सिद्धान्तमा रहन आग्रह गर्नुभयो अध्यक्ष थापाले आगामी चुनावपछि राप्रपा नेपाल देशको सबैभन्दा ठुलो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको स्थापित हुने समेत दावी गर्नुभयो खास प्रमुख भनिने माओवादी कङ्ग्रेस एमाले र मधेसवादी दलहरू असफल भएकाले उनीहरू नागरिकको चाहनाअनुसार प्रजातन्त्रलाई संस्थागत गर्न नसकेको बताउनुभयो विजय कुमार गक्षुधार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर समेत रहनुभएका डाक्टर तिलक रावल नेपाली कंग्रेसमा प्रवेश गर्नु भएको छ सा दुई सालको संविधान सभाको निर्वाचन हुनु नै कंग्रेस छोडेर उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेका रावल अन्तत पुरानै पार्टीमा फर्किनु भएको हो रावललाई सभापति सुशील कोइरालाले आज आफ्नै निवास महाराजगंजमा एक कार्यक्रमका बीच अबिर लगाएर पार्टी प्रवेश रावल नेपाली कंग्रेस भाग काड़ा न रहे को परिस्थिति बस रहता कंग्रेस को अहितगरे बता शर्त राखी प्रवेश नगर तर पार्टी में सम्मानजनक अवस्था इस सभापति कोईलाटी को विभाग गठन कर पार्टी प्रवेश नगर्द रावल वित्तीय संस्था समर्वन विभाग में मनोनीत रावल पार्टी प्रवेश नगर्द विभाग में नाम राखे भंग्रेस के रावल मधेसी जनाधिकार फोरम नेपाल फुटेपछि विजय कुमार गक्ष नेतृत्वमा बनेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा केन्द्रीय सदस्य बन्टित संविधान सभामा फोरम लोकतान्त्रिक बाद सभासद समेत बन्नु थियो रावल सहित फोरम लोकतान्त्रिक नेता पूर्णबहादुर बुढा महिला विभागीय शारदा मिश्र किसान संघका सहसचिव मुस्ताङ अली अन्सारी युवा फोरमका टङ्क जोशी मुस्लिम फोरमका मोसिक दर्जी विद्यार्थी फोरमका प्रवेश विष्ट लगायत पाँच सय जना नेता तथा कार्यकर्ता कंग्रेसमा प्रवेश गरेका हुन् उनीहरू सबैलाई सभापति कोइलाले टीका लगाएर प्रवेश गराउनु भएको हो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री बहादुर थापाले सबै जात स्पष्ट पहिचान हुन आवश्यक रहेको औल्याउनु भएको छ संयुक्त खस क्षेत्री एकीकरण समन्वयमा ज्ञापन पत्र बुझ्दै अध्यक्ष थापाले नेपालमा अहिले सबै जात जातिको स्पष्ट पहिचान हुन आवश्यक रहेको बताउनुभयो अन्तरिम संविधानले क्षेत्रीय बरामण दशनामी लगायतका जातलाई आदिवासीको सूचीमा नराखेर अन्यमा राखेपछि खस छेत्रीले विरोध गर्दै आएका छन् उनीहरूले अन्यमा राखिएका जातिलाई आदिवासीमा समावेश नगराउँदासम्म निर्वाचन हुन नसक्ने बताउनुभयो जाति आधारमा नभई क्षमताको आधारमा जात जातिलाई हेरिनुपर्ने खस छेत्रीको माग छ अध्यक्ष थापाले अस्तित्व र पहिचानका लागि पनि आजको समय अपरिहार्य रहेको बताउनुभयो अर्थमन्त्री शङ्कर प्रसाद कोइडलाले बाले बिमा र पशु बिमाको काम तत्काल थाल्न बिमा समितिलाई निर्देशन दिनुभएको छ आज बिमा समितिको निरीक्षणपछि सञ्चालक समिति र कर्मचारीहरूलाई सो निर्देशन दिनुभएको हो उहाँले सरकारको निर्देशनलाई ठट्टा नसम्झी बाली र पशु बिमाको काम तत्काल थाल्न सचेत समेत गराउनुभयो नियामक निकाय दोष दिएर पन्सिन नमिल्ने बताउँदै अर्थमन्त्री कोइडलाले समितिमा विषयगत विज्ञको खाँचो रहेको बताउनुभयो उहाँले विज्ञ सम्भव बनाएर तत्काल काम थाल्न समितिलाई आग्रह समेत गर्नुभयो इतिहासका दृष्टिले पुरानो भए पनि बिमाको काम प्रभावकारी नभएको गुनासो गर्दै उहाँले बिमा समितिको सुधारका लागि नीतिगत प्रक्रियागत र कानुनै प्रक्रिया, प्रक्रिया सुल्झाउन सरकार तयार रहेको जानकारी दिनुभयो अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डाक्टर चिरञ्जीवी नेपालले बिमा कम्पनीहरूलाई एकद्वारा प्रणालीमा ल्याउन सुझाव दिनुभयो उहाँले लेखा परीक्षण नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै ठगी गर्ने संस्थाहरूलाई ठिक पार्न छुट्टै ठगी नियन्त्रण ब्युरो स्थापना हुनुपर्ने बताउनुभयो बिमा समिति अध्यक्ष डाक्टर फतबहादुर केसीले राष्ट्र बैंक धितोपत्र बोर्ड र समितिलाई सम्मान दृष्टिले हेर्न आग्रह गर्नुभयो नेपालमा हाल पच्चिस बिमा कम्पनी छन् सम्पूर्ण जनसङ्ख्या मध्ये चार प्रतिशतले बिमा गरेका छन् सरकारले माथिल्लो त्रिसुली थ्री ए को क्षमता बढाउने निर्णय फिर्ता गरेको छ चौतर्फी विरोधपछि सरकार क्षमता बढाउने निर्णयबाट पछि हटेको हो नेपाल विद्युत प्राधिकरण बोर्ड सञ्चालक समितिको बैठकले क्षमता बढाउने निर्णय फिर्ता लिएको समितिका सदस्य लक्ष्मण अग्रवालले जानकारी दिनुभयो त्रिशुली थ्री परियोजनाको क्षमता साठी वाट बाट नब्बे मेगावाट पुर्याउने निर्णयवृद्ध विद्युत प्राधिकरणका कर्मचारी आन्दोलनमा थिए सञ्चालक समितिले क्षमता बढाउने जेठ सत्र गतिको निर्णय फिर्ता गरेको स्पष्ट जानकारी आए आफ्नो विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष जनार्दन भट्टराईले जानकारी दिनुभयो शिक्षा विभागका महानिर्देशकेव अवस्थीले आज... मंगलबार प्रकाशित एसएलसी नतिजामा विद्यार्थी असफल नभई शिक्षा विभाग असफल भएको बताउनु भएको छ रफुत संसार क्लब भक्तपुरले आज गरेको अन्तर्क्रियामा उहाँले कमजोर पठन पाठनले र शिक्षकहरूले दायित्व बोध नगर्दा एसएलसीको नतिजा खस्केकाले यसको जिम्मेवारी शिक्षा विभाग भएको स्वीकार गर्नुभयो शैक्षिक नीति कमजोर नभएको दावी गर्दै उहाँले कक्षा कोठामा पढ़ाइने पद्धति कमजोर हुँदा नतिजा खस्केको बताउनुभयो तीन घण्टाको परीक्षावधिले मात्र विद्यार्थीको सबै क्षमताको मूल्याङ्कन नक्ने भागामी दिन में इस विषय विभाग गंभीर भार्भ शिक्षक प्रतिबद्ध भर कक्षा कोठा में पठन पाठन कर नतीजा में सुधार होने चर्चा इसको दोषी विद्या नई शिक्षा विभाग जिला शिक्षा कार्य शिक्षक हु आगामी वर्ष एसएलसी नतीजा बढ़ाने तर्फ विभाग को ध्यान केन्द्रित होने भन्द वहां एसएलसी को, को नतीजा निराश होने समेत बाल श्रम वृद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौँ नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने मनाइएको छ बाल श्रम वृद्ध सामाजिक सचेतना र सरकार बढाउने उद्देश्यले हरेक वर्ष जुन बाह्र तारिकमा दिवस मनाउने गरिन्छ नेपालमा सोह्र लाख बाल श्रमिकका का रूपमा कार्यरत राष्ट्रिय श्रम सर्वेक्षण प्रतिवेदन दुई अनुसार सोह्र लाख बाल श्रमिकका रूपमा कार्यरत रहेका छन् तीमध्ये छ लाख बिस हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न रहेका छन् जोखिमपूर्ण श्रममा रहेका बाल पनि झन्डै साठी प्रतिशत बालिका तथा 40 प्रतिशत सङ्ख्या बालकको रहेको छ नेपालमा जतिसुकै बाल श्रम न्यूनीकरणका लागि कार्यक्रमहरू भए तापनि त्यसमा भने न्यूनीकरण हुन सकेको छैन एक रिपोर्ट घरमा काम गर्न आएको मेरो अनि बा, आमा गर, आमा बा रक्सी खान्छ बाले रक्सी खान्छ अनि आमालाई पिट्यापिटाइ गर्छ अनि आमाको पाल्नको मेरो र आमाको ज्यान पाल्नको लागि म अरूको घरमा काम गर्न आएको छु मलाई खाना लाउन केही नै होइन मेरो बुवा बिरामी हुनुहुन्छ मेरो आमाले काम गर्न सक्नुहुन्न अनि त्यही भएर म काम थी, अरू अरू काम हुन बाल, श्रम बाल श्रम को विरुद्ध में जी दिवस मनाएपनी व कार्यक्रम लिया श्रम को संख्या बढ़ी रखे सोलह लाख बाल बालिका श्रमिक का रूप में अच्छी कार्यरत ती मध्य छाख बीस हजार बाल जोखिम श्रममा रहेकामा पनि झन्डै साठी प्रतिशत बालिका तथा चालिस प्रतिशत संख्या बालकको रहेको छ थुप्रै कानुनी नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि बाल श्रमको संख्या घट्न नसकेको होला त नारी जागरण केन्द्र कि अध्यक्ष विमला दुवारी नघट्नुको कारण चाहिँ मलाई के लाग्छ भने जब बच्चाहरू बच्चाहरूलाई पहिलो कुरो त पारिश्रमिक नै दिनु नपर्ने खाना लाउन दिए मात्रै पनि पुग्ने र यदि दिए पनि थोरै दिएर उनीहरूलाई चाहिँ अब दिए जस्तो मात्रै गरेर अब ठुलो मान्छेहरूलाई भन्दा एउटा चौथाइ पनि नदिने एउटा एक हजार दुई भने पनि त्यति महिनामा त्यति दिएर बिहानदेखि बेलुकासम्म चाहे होटेलमा भाँडा मजाउनेदेखि लिएर घरमा चाहिँ घरका कामहरू गर्ने सम्पूर्ण कामहरू उनीहरू बिहान चार पाँच बजीदेखि बेलुका नौ दस बजीसम्म काम लगाउन स बास रूत शिक्षा को प्रतिबंध मिलाई दू तर बाल बालिका इसको व्यवस्था होना सकते बाल बालि बाल श्रम करना बाध्य बाल श्रम न्यूनीकरण करना का कार्यक्रम लिया प्रत्येकले एउटा चेतना पनि चेतना हुनुपर्छ आफ्नो बच्चा र अर्को बच्चा चाहिँ समान हुन् भन्ने कुराहरूको चेतना हुनुपर्छ र मैले अघि नै पनि भने विशेष गरेर स्थानीय निकाय र उद्योगवाणी सङ्घ नगरपालिकाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ नागरिक समाज र अहिले चाहिँ टोल विकास संस्थाले पनि प्रत्येक चाहिँ त्यो घरमा बाल श्रम छ कि छैन भनेर यदि चाहिँ त्यसको रेकर्ड राखेर त्यो चाहिँ महिनामा एक दिन चाहिँ ऊ हुन्छ बैठक हुन्छ भाषा बाजीमा मात्र होइन बाल बालिकाको भविष्यका लागि व्यवहारमै काम गर्नु जरुरी छ बालश्रम विरुद्धका कानुनलाई कार्यान्वयनमा ल्याउँदै अन्य आवश्यकीय नीतिहरूको निर्माण गराउन सकियो भने मात्रै बालश्रम मुक्त देश बनाउन सकिन्छ अब बाकी समाचार सरकार ने बिना मपदंड नबनाईकई सोनसादी पसल को अनुगमन को विरोध में चितोन लगाये देशभर को सोनसाधी पसल अनिशित बंद सोनसाधी व्यवसायी महासंघ रत्न आभूषण व्यवसायी महासंघ को संयुक्त आह्वान देशव्यापी रूप में सोनसाधी पसल बंद राज्य को तरफ निश्चित मापदंड नबनाईकेंगमन भईरिक विरोध में सोनसाधी पसल बंद कराई को सोनसाधी व्यवसायी महासंघ चितोन अध्यक्ष विपेन्द्र रामो दामू दिनो महासंघ अनुगमन को विरोधी होना तर मपदंड बनाकर अनुगमन होने माग रहे फेरी सोनसाधी व्यवसाय सोनसाधी पसलय करे सेवाग्राही मर्म पर्न सकने अनुमान इसकी विभिन्न कारण देखा चितोन को सोनसाधी पसल, दे, पसल करीब एक साथ बंद <Sess> द्वन्दकालमा सशस्त्र प्रहरले कब्जा गरेको जग्गा अझै फिर्ता नभएको कुरेन्टारका पीडित स्थानीय बासिन्दाले गुनासो गरेका छन् आज भरतपुरमा पत्रकार सम्मेलन गरेर पीडितहरूले कुरेन्टारमा अवस्थित सशस्त्र प्रहरले द्वन्दकालमा लिएको झण्डै दस कट्ठा जग्गा अहिलेसम्म फिर्ता नदिएको बताएका हुन् सशस्त्र प्रहरले दुई हजार अन्ठाउन्न मङ्सिर दुई गते गुरुङको दुई कट्ठा एक धुर बुद्धिबहादुर गुरुङको दुई कट्ठा बीरबहादुर चेपाङको एक कट्ठा पन्ध्र धुर अनिता थापा मगरको एक कट्ठा दस धुर बहादुर गुरुङको दुई कट्ठा चन्द्रबहादुर दमाईको तिन धुर बहादुर गुरुङको नौ धुर जग्गा तारबार गरेर कब्जामा लिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ सशस्त्र प्रहरीले जग्गा कब्जामा लिए पनि अहिलेसम्म जग्गा फिर्ता वा मुवाजा नपाएको पीडितहरूको भनाइरहेको छ पत्रकार सम्मेलनमा पीडितका तर्फबाट वीरबहादुर चेपाङ बहादुर गुरुङ र बहादुर, बहादुर दमाईले आफ्ना समस्याहरू राखेका थिए उनीहरूले सुकुम्बासी आयोगले आफूहरूलाई अस्थायी पूर्जा दिएको जग्गा नै सशस्त्रले लिएको आरोप पनि लगाएका छन् आफहरूको जग्गा सशस्त्रले लिएपछि अहिले पनि जग्गा बिहान अवस्थामा बस्नु परेको उनीहरूको दुखे थियो यसअघि पीडितहरूले जिल्ला प्रशासन कार्यालय चितवनमा पनि आज निवेदन दि जग्गा फिरता वा मुआजा उपलब्ध गराउन माग गरेका थिए पीडितहरूका तर्फबाट शोपत्र आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले पनि सशस्त्र प्रहरीलाई वास्तविकता के हो भनेर आजै पत्र पठाएको छ अञ्चल प्रहरीकाले नारायणी वीरगन्जले आज बिहान पर्साको ग्रामीण क्षेत्रबाट एकासी किलो प्रतिबन्धित लागु औषध चरेस बरामद गरेको छ विशेष सुराकीको आधारमा प्रहरी बिहान साढे तीन बजीतिर पर्साको गाविस बगही वडा नम्बर सात निवासी मोबारक मिया अन्सारीको उखुबारीमा लुगाई राखेको अवस्थामा सौ परिमाणमा लागु औषध बरामद गरेको हो मकनपुरबाट ल्याइएको लागु औषध भारतर्फ लैजानको लागि उखुबारीमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले 13 किलो गाँजाको धुलो बरामद गरिएको अञ्चल प्रहरीकाले नारायणी वीरगंजका वरिष्ठ प्रहरी, प्रहरी परीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो प्रहरीले बरामद गरेको लागु औषध आज सार्वजनिक गर्दै वरिष्ठ परीक्षक खनालले खुन तथा डाँका मुद्दामा एघार वर्ष पाँच महिना कैदी सुझाय भुक्तान गरेका खेत मिया लागु कारोबारमा संलग्न भएको नसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र उनको खोजी कार्य भइरहेको यसैबीच नलप्रासीको तिलपुर छ केशव राज चौधरीको घरबाट प्रहरीले आज तेह्र 15 किलो गाजा बरामद गरेको छ सुराखीको आधारमा साठी वर्ष चौधरीको घरबाट लुकाइ राखेको अवस्थामा प्रहरीले गाँझा बरामद गरेको हो गाँझासँगै चौधरीलाई पनि प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यले नलप्रासीका प्रहरी निरीक्षक उद्धव भट्टले बताउनुभयो पक्राउ परेका चौधरी लागो ेका चौधरी लामो समय गाँजाको कारोबार गर्दै आएको प्रहरीको भनाइ छ आगामी चुनावमा थ्रेस होल्डको व्यवस्था गर्न एमाले अध्यक्ष झलनाथ खनालले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई गरेको दबावप्रति तपाईँ के भन्नुहुन्छ एकुरा कुरा सही हो बेथ थ्रेस राम्रो र सहमति नजुट्ने सङ्केत तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ एक कुरा सही भन्नेमा पच्चिस प्रतिशत बे थ्रेस राम्रो भन्नेमा उनान्चालिस प्रतिशत र सी सहमति नजुट्ने संकेत भन्नेमा छत्तिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ एसएलसी परीक्षाको नतिजा कमजोर हुँदै जानुलाई तपाईँले कसरी लिनुभएको छ एसिकाई प्रभावकारी नभएकाले बी विद्यार्थीकै कारणले होला र सी पुरानै शिक्षा नीति भएर अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेस पीओएलएल पोल टाइप करी आपूलाईवाली पचपन वा पैंतालीस पचपन्न मकम जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटोडा बेरगं सडक खण्ड खुल्ला रहेको छ नारायणगढ़ मुगलिन सडक खण्ड मुग्लिनोबिसे काठमाण्डु सडक खण्ड मुगलिन दमोली पोखरा सडक खण्ड र नानगढ़ प्रासे सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफीक ख़बर। ट्राफीक ख़बर।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 विदेशका समाचार अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती बम विस्फोटमा कम्तीमा पनि स्वरजनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् विद्रोहीहरूले सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारी घर जान चढेको गाडीलाई लक्षित गरी विस्फोट गराएको अधिकारीहरूले बताएका छन् घटनाको तालिबानले जिम्मा लिएको बिबिसीले जनाएको छ काबुलको सर्वोच्च अदालतले अदालतदेखि दुई मिटरको दुरीमा अमेरिकी दूतावास छ काबुलमा पछिल्लो दुई महिनामा यो भएको दोस्रो ठुलो विस्फोट हो यसअघि सात चरमपन्थी सङ्गठनले हवाई अड्डामा आक्रमण गरेका थिए तालिबानले गएको अप्रेलमा विदेशी सैन्य अड्डा तथा सरकारी भवनलाई निशाना बनाउने घोषणा गरेको थियो खर्च कटौतीका लागि भन्दै ग्रीस सरकारले सरकारी प्रसारण संस्था बन्द गरेको छ राष्ट्रिय टेलिभिजन र रेडियो स्टेसन सञ्चालन गर्ने संस्था हेलेनिक ब्रोडकास्टिङ कर्पोरेसन एआरटी बन्द गर्ने निर्णय सरकारले गरेको हो सरकारको निर्णयले साढे दुई हजार भन्दा बढी कर्मचारी मारमा परेका छन् सरकारका प्रवक्ताले ठूलो मात्रामा पैसा बर्बाद भएकाले त्यसलाई जोगाउनको लागि प्रसारण संस्था बन्द गराउनु बताएका छन् उनले सरकारी प्रसारण संस्थालाई छिटै सानो र स्वतन्त्र संगठनको रूपमा फेरि स्थापना गर्ने बताए पनि त्यसका लागि कति समय लाग्छ भने नखुलाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् सरकारले हटाइएका कर्मचारीलाई राहत उपलब्ध गराइने र उनीहरूले नयाँ वन्य संस्थामा रोजगारीको लागि आवेदन गर्न सक्ने बताएको छ युरोपियली उनीले दिएको राहत प्याकेजको शर्त अनुसार सरकारी खर्चमा कटौती र कर वृद्धि गर्ने लक्ष्य अनुसार ग्रेस सरकारले पछिल्लो कदम चालेको हो सरकारी निर्णयको विरोध गर्दै कर्मचारीहरूले इआरटी को मुख्यालय बाहिर प्रदर्शन गरेका छन् संचारकर्मीहरूले सरकारको निर्णय लोकतन्त्रको लागि ठूलो झड्का भएको प्रतिक्रिया दिएका छन् टेली भीशन रेडियो थियो ट जिते पैटिंग तिस दशमलव दुई बलको समाप्तिमा तीन विकेट गुमार एक सय रन जोडेको छ अस्ट्रेलियाका लागि गोर्गी बेल्लीले एकाउन्न र एडम बोक्सले 41 रन जोडेका छन् ज नेपाली फुटबल खेलाडी रोहित चन्दले अन्तर्राष्ट्रिय संसार माध्यममा स्थान पाएका छन् अहिले इन्डोनेसियाली क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका उनको बारेमा विश्व प्रसिद्ध खेल म्यागजिन इएनपिएन म्यागजिनले छापेको छ पत्रिकाले उनलाई नेपालको सबैभन्दा महँगा खेलाडी भनेको छ मासिक एक अमेरिकी डलर पाउने गरी सत्र वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्न थालेका उनले आफ्नो पहिलो कमाईबाट पाउलो मादिनीको नाम अङ्कित जर्सी किनेको पत्रिकामा उल्लेख छ उनको बारेमा लेख को संविधान सभा निर्वाचन में द्वि तिहाई बहुमत लियाने माओवादी प्रचंड को दावी देश में अज् राजस्था को आवश्यकता नेता का अध्यक्ष था बाली बिमा र पशु बिमाको काम तत्काल थाल्न बिमा समितिलाई अर्थमन्त्री कोइरुलाको निर्देशन माथिल्लो त्रिसुली थ्री ए को क्षमता बढाउने निर्णय फिर्ता एसएलसी नतिजामा विद्यार्थी असफल नभई शिक्षा विभाग असफल भएको शिक्षा विभागका महानिर्देशक अवस्थीको टिप्पणी सिकाई प्रभावकारी नहुँदा नतिजा खस्किएको भनाई अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा सोह्र जनाको मृत्यु खर्च कटौतीको लागि भन्दै ग्रिस सरकारद्वारा सरकारी प्रसारण संस्था बन्द र नेपाली फुटबल खेलाडी रोहित चन्दको अन्तर्राष्ट्रिय संसार माध्यममा चर्चा हवस् त साँझ पाँच बजी बुलेटिन सकियो सहकर्मी धुर्वसँगै मौसम सम्झना बिदा नमस्कार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 मनोरंजन का लगी सुनो हजूरा सुनो हजरा छोड़ी थोड़ी, थोड़ी नजानु है उता